अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय पाँच मेगाहर्ज र यो हो कार्यक्रम शुभ बिहानी था शुभ प्रभात रेडियो अर्पणेक्ष चार्थक लो पाँच सम्जको दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत गर्न चाहन्छौ प्रविधि कक्षी कामित्र रिचन सँगै म सुचिता कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलालाई तपाईं रेडियो अर्पण एक सय सार्धक रूपा समेका्यकाहरूसँगै इन्टरनेट लाइनको डब्लूब्लू रेडियोपीबाट पनि एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा आजको पञ्चाङ्ग तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिपाल त्यस्तै रेडियो अर्पण एक सय चार थुप्रो पाहाँ समय गाजबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी तथा आज परेको तपाईँको जन्मदिनको अवसरको शुभकामनाहरू पनि प्रस्तुत गर्ने गर्दछौ कार्यक्रम शुभ बिहानीको थालनी गरौं आजको पञ्चाङ्गबाट विक्रम सुमक दुई हजार एकात्तर साल साउन चौबिस गति शनिबार तदनुसार दुई हजार चौध अगस्त महिनाको नौ तारिक यो त भयो आजको पञ्चाङ्ग बलाको तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफल ष राशि उनीहरूलाई आजको दिन धनागमन हुनेछ शुभ कार्यमा शहरी भइएला यात्रा उत्तम रहनेछि उनीहरूलाई आजको दिन स्वास्थ्यमा सुधार हुनेछ घर परिवारबाट सहयोग मिल्नेछ मिथुन राशि मिथुन राशि उनीहरूलाई आजको दिन मान्यजनबाट सहयोग मिल्नेछ विदेश भ्रमणको योग रहेको छ कर्कट राशिनीहरूलाई आजको दिन विद्यामा परिश्रम कृषि कार्यबाट लाभ सिंह राशिलाई आजको दिन नयाँ कार्यको थालनी व्यर्थमा परिश्रम हुनेछ र शुभ समाचार सुन्न पनि पाइनेछ कन्या राशि कन्या राशिहरूलाई आजको दिन आफन्तबाट सहयोग मिल्नेछ रोजगारीको अवसर पनि देखिएको छ तुला राशिनीहरूलाई आजको दिन चिन्ता बढ्नेछ सा स्वास्थ्यमा सामान्य सुधार आउनेछ राशिनीहरूलाई आजको दिन मित्रहरूबाट धोका पाइएला जग्गा विभागमा फसिएला धनु राशिनीहरूलाई आजको दिन धन आर्जन होला प्रेमिकाबाट सो मिल्नेछ मकर राशि उनीहरूलाई आजको दिन व्यापारबाट लाभ मिल्न लामो दुरीको यात्रा गर्नुपर्नेछ कुम्भ राशि उनीहरूलाई आजको दिन मानसिक समस्याले सताउनेछ सभा समारोहमा शिख भइएला र अन्तिमा मीन राशि रा स्वास्थ्यमा गडबडी आउने छ विद्यार्थी वर्गको लागि उत्तम छ यो त भयो तपाईँको आजको राशिफल राशिफलले जे जस्तो भने पनि तपाई आजको दिनमा कुनै शुभ कार्यको थालनी गर्दै हुनुहुन्छ भने त्यसलाई निरन्तरता दिनुहोला तपाईँले आज शुभारम्भ गर्ने कुनै पनि कामको सफलताको लागि रेडियो अर्पण परिवार पर शुभकामना व्यक्त गर्दछ राशिफल पक्ष बल्लाको रेडियो अर्पण एक सय चार पाँच आज प्रसारणमा रहने कार्यक्रमको बारेमा जानकारी तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ बिहानी र शुभ बिहानी लगते बिहान नौ बजीसम्म नेपाल चौतरी सुन्न सक्नु छ नौ बजी नेपाल वाणी सुमचार तथा नौ पन्ध्रदेखि दस बजेसम्म एक्सन कड सुन्न सहकर्मी सागरको साथमा दस बजेको हो अर्पण समाचारको र अर्पण समाचार लकत्तै बिहान एघार बजेसम्म कार्यक्रम लोकसंकार सुन्न सक्नुहुनेछ सहकर्मी दिवसको साथमा एघार बजे अर्पण खबर सुन्न सक्नु अर्पण खबर लगत्तै करिब मध्याह बाह्र बजेसम्म जस्ट फर इन्जे सुन्न सक्नुहुनेछ 12 बजेको पालो हो नेपाली समाचारको र नेपालवाणी एक बजेसम्म बलिउड फोल्डर अन्तर्गत रहेर हिन्दी चलचित्रका गीतहरू सुन्न एक अर्पण खबर सुन्न सक्नुहुनेछ त्यस लगत्तै दुई बजेसम्म गी सुन्न सक्नुहुनेछ सहकर्मी राजनको साथमा दिउँसो दुई बजेको हो अर्पण समाचारको अर्पण समाचार लगतै तीन बजेसम्म अर्पण समर्पण सहकर्मी दिवस तीन बजी नेपाली सुन्न सक्नु तीन पन्दि चार बजेसम्म कार्यक्रममा धनियाकी दुनियाँ सुन्न सक्नु चार बजे अर्पण खबर सुन्न सक्नु अर्पण खबर लगत्तै पाँच बजेसम्म सहकर्मी दीपेन्द्रको साथमा लोक आगन सुन्न सक्नु सुधा जस्तै पाँच बजेको पालो हो देश विदेशका विस्तृत खबरको सुगालो अर्पण बुलेटिनको अर्पण बुलेटिन लकत्तै साँझ छ बजेसम्म जीवनको मार्ग सुन्न सक्नु छ बजी नेपाल वाणी समाचार र नेपालवाणी समाचार लगत्तै अर्पण स्थानीय समाचार सुन्न सक्नु सात बजेको पालो हो दैनिक प्रस्तुति कार्यक्रम अर्पण शुभ अर्पण शुभ साँझ लगत्तै बजे सीआईएनको साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको पालो हो नेपाल वाणी समाचारको त्यस्तै आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सुभा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राती दश बजेसम्म कार्यक्रम मेरो कथा डियर कल्याण सुन्न सक्नुहुनेछ राती दस बजे नेपाल एफएमको समाचार सुन्न सक्नुहुनेछ र लगत्तै एघार बजेसम्म रेडियो अडियोको कार्यक्रम खुल्दोली सुन्न सक्नु राति बजीबाट भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौं र भोलि बिहान चार बजे श्रीमद्गवत तथा प्रवचनमालासँगै उपस्थित हुनेछौं पाँच तीस बजे नेपाल बाढ़ी नेटवर्कको प्रभात बाणी ने सुन्न सक्नुहुनेछ त्यस्तै छ बजे सीआईमको साझ खबर छ तीस बजे बाढ़ी बहस ऋषि धमलाको साथमा सुन्न साथ सक्नु सात बजे अर्पण स्थानीय समाचार सात पन्ध्रदेखि सात तेइससम्म बेबीसी बिहानी सुबार सात तेइसदेखि आठ बजेसम्म चित्रसेन सुरु फेरो त्यसो लगत्तै भोलि बिहान आठ बजे शुभ बिहानीको अर्को श्रृंखला लिएर हामी पुनः उपस्थित हुनेछौं थुप्रो पाँच मेगा हाउसको उन्नाइस घण्टे प्रसारणमा प्रसारण हुने कार्यक्रमको बारेमा जानकारी अब लाखौं कार्यक्रम शुभ बिहानीको अन्तिम यानिक चौथो चरण आज जन्मदिन पनि तपाईको जन्मदिनको अवसरका शुभकामना रूपी शब्दतर्फ रत्नगर आठ वैरिया निवासी सक्षीम हमालको आशा परेको जन्मदिनको अवसरमा शुभकामना दिनेहरूमा हुनुहुन्छ बाबा सुवर्ण हमाल ममी चित्रा हमाल हजुरबुवा भविन्द्र हमाल हजुरआमा धन कुमारी हमाल यस्तै अंकल हुनुहुन्छ प्रेम विजय उपेन्द्र योगेश र अन्टीहरूमा पार्वती दर्शना भपोरमा हुनुहुन्छ भगवती सुजिता शर्मिला भाइ हमाललाई मेरो व्यक्तिगत रूपबाट र एकी अर्पण एक सय चार थुप्लो पाँच जन्मदिनको लाखौं विविध जानकारी सँगै हामी कार्यक्रम शुभ बिहानीको अन्तिमा आइसकेका छौ आज जन्मदिन पनि तपाईँ सम्पूर्णलाई रेडियो अर्पण एक सय चार फोकेका शुभकामना व्यक्त गर्दछ कार्यक्रम शुभ बिहानीलाई सुनेर साथ दिनुहुने सम्पूर्णमा आभार इन्टरनेट लाइनको डब्लूब्लू रेडियो पनि सुनेर साथ दिनुहुने तपाई सम्पूर्णमा पनि आभारी छु त्यस्तै एथन्जेलसम्म प्रविधि म्यासन्तर्फ साथ दिनुहुने रिजनलाई धेरै धेरै धन्यवाद कार्यक्रम शुभ बिहानीबाट म सुचिता विदा नमस्कार तपाईँको आजको दिन शुभ रहोस् पुछा